रंजन का सुनो लगी हजरा सुनो हजरा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 नमस्कार अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण कमबाट पनि संसारभरिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचारीको निधन भएको छ उहाँको काठमाडौँ मोडल अस्पतालमा उपचारकै क्रममा आज बिहान चार बजी आज बिहान पाँच बजेर बिस मिनटमा निधन भएको उनानब्बे वर्ष कर्मचारी नेपाली कम्युनिस्ट पार्टीका चारजना संस्थापक मध्यक्षजना हुनुहुन्थ्यो विक्रमसंह दुई हजार चार सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा कर्मचारी निरञ्जन गोविन्द वैद्य र नारायण विशाल जोशी मिलेर भारतको कोलकत्तामा को नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो कम्युनिस्ट पार्टीका संस्थापक मध्येका एक नेता कर्मचारी पछिल्लो समय एकीकृत माओवादी निकट हुनुहुन्थ्यो विक्रम समत उन्नाइस सय अस्सी भाइटिकाको दिनमा ललितपुरमा जन्मनुभएका कर्मचारी अविवाहित हुनुहुन्थ्यो कर्मचारीको निधन भएको खबर सार्वजनिक भए अहिले मोडल अस्पतालमा नेता तथा कार्यकर्ताको भिड लागेको छ कर्मचारीलाई श्रद्धाञ्जली दिन एकीकृत माओवादीको पार्टी कार्य पेसाडामा राखिएको छ अहिले केही बेरसम्ममा खुल्ला मञ्चमा नै राखिनेछ अन्तिम श्रद्धाञ्जलीको लागि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरू अहिले पेरीमा पुग्नु भएको छ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेतृत्वको टोली आज भारत भ्रमणमा जाने भएको छ भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहको नेतृत्वमा निमन्त्रणामा ने जान लागेको टोलीमा नेता नेपाल संयुक्त महासचिव ईश्वर पोखरेल र विदेश विभाग सदस्य राजचन्द्र भट्टराई पनि रहनु भएको छ यसअघि एकीकृत माओवादीका अध्यक्ष पुष्प कमल दाल र नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालय छलफलको लागि बोलाइसकेको भारतले अहिले एमालेका नेतालाई बोलाएको हो नेता नेपाल नेतृत्वको टोली भारतमा प्रधानमन्त्री सिंह सहित सत्तारू र विपक्षी दलका नेताहरूसँग भेटवार्ता गर्ने एमाले जनाएको छ <स्थारी> निर्वाचन क्षेत्र निर्धारण आयोगले पन्ध्र दिनको समय थप गरिदिन सरकारसँग माग गरेको छ एक महिने समय सीमा पाएर गत असार नौ गतिदेखि काम थालेको आयोगको आजसम्म सकिँदैछ तर क्षेत्र निर्धारणबारे प्रतिवेदन लेखन कार्य नसकेको कारण समय सीमा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 संयुक्त राज्य अरब इमिरेट्स युएमा नेपाललाई मृत्युदण्डको फैसला सुनाएको र जेल जीवन बिताइरहेका उप थप बहस पैरवी र आधार प्रमाण पेश गर्न सके माथिल्लो अदालतमा गएर या ब्लड मनीबाट उनीहरूको प्राण रक्षा गर्न सकिने युएका लागि नेपाली राज जनाएको छ संयुक्त राज्य अरब इमिरेट्स युएमा हालसम्म तीन नेपालीलाई मृत्युदण्डको फैसला यहाँका त्यहाँका स्थानीय अदालतले सुनाइसकेका छन् फैसला सुनाएका तिनैजना लामो समयदेखि जेल जीवन बिताइरहेका छन् आफूलाई मृत्युको मुखमा राखेर जीवन मरणको दोष हातमा छन् यी मध्ये एकजनालाई माफी हुन सक्ने र मृत्युदण्डबाट जुगाउने सम्भावना बलियो रहेको र यसको भई सकेको भइसकेको दूतावासले बताएको छ सङ्घ सभाका अध्यक्ष खालिग राईलाई शनिबार त्यहाँको अनलाइन अदालतले मृत्युदण्डको फैसला सुनाएपछि एवेमा यहाँको कानुन उल्लङ्घन गरी हत्यामा संलग्न भएको अभियोगमा हालसम्म मृत्युदण्डको सजाय पाउने नेपालीको सङ्ख्या तिन पुगेको हो इजिप्टमा जारी हिंसात्मक सङ्घर्षमा कम्तीमा बाह्रजनाको मृत्यु भएको छ राजधानी कायरोमा पदस्थ राष्ट्रपति मोहम्मद मोर्सीका समर्थक र विरोधीहरूबीच भएको भिडन्तमा बाह्रजनाको मृत्यु भएको र अन्य सय सेना घाइते भएको अधिकारीहरूले बताएका छन् कायरो विश्वविद्यालय नजिक मोर्सेका समर्थकले गरेको कार्यक्रममा भएको झडपमा मृत्यु हुनेहरू धेरैजसो मोर्से समर्थकहरू थिए मोर्से पदस्थ भएपछि इजिप्टमा जारी हालसम्म एक भन्दा बढीको मृत्यु भएको छ अपदस्थ राष्ट्रपति मुर्सीलाई तत्काल रिहा गर्दा उनीहरूले छन् भने मोर्चेका विरोधीले उनलाई जेलमा नै राख्नु पर्यो भन्दै प्रदर्शन गरिरहेका छन् सेमिफाइनल प्रवेश गर्ने लक्ष्यको साथै नेपाली सोह्र वर्ष मुरीको फुटबल टोलीले आज पाकिस्तानसँग प्रतिस्पर्धा गरे भएको छ सोह्र वर्ष मुरीको साफ च्याम्पियन फुटबल प्रतियोगितामा पहिलो खेलमा विजय भएको नेपाल दोस्रो खेलमा बराबरी रोकिएको थियो आजको खेल माझ मा बराबरी गरेमा नेपाल सेमी पुग्नेछ तर पराजित भएमा भने प्रतियोगिताबाट बाहिरिनेछ पाकिस्तान गत संस्करणको उपाधि विजेता हो भने नेपाल त्यति तेस्रो भएको थियो त्यसले पनि आजको खेल नेपालको लागि निकै कठिन हुने अनुमान गरिएको छ नेपाल पाकिस्तान बीचको खेल त्रिपुरेश्वर स्थित दश्त रङ्गशालामा पराहो चार बजेपछि सुरु हुनेछ त्यस्तै आर्मी मैदान लगन खेलमा दिउँसो चार बजे नै भुटान र अफगानिस्तान पनि भिड्नेछन् समूहमा रहेको नेपालसहित सबै चार टिमको सेमी फाइनल पुग्ने सम्भावना जीवित रहेको छ सम भारत बङ्गलादेश पनि सेमी फाइनलमा पुगिसकेका छन् हवस् बिहान एघार बजीको अर्पण खबर सकियो म सम्झना